कार्यक्रम श्रुति संवेक में तैंक स्वागत उइंटी नेटवर्क को कार्यक्रम श्रुति संवेक में आज हामी कथाकार माधव प्याकुरेलको उपन्यास गुलरको फूलको वाचन लिएर आइपुगेका छौं गुलरको फूल, गुलर फूल हामीले गएको साता चौधौं श्रृंखला तपाईलाई सुनायौं चौधौं श्रृंखलासम्म आइपुग्दा यसभित्र कलतियाको कथाले प्रधानता पाएको छ अब गुलरको फूलमा के होला सुनौ गुलरको फूलको पन्दौं श्रृंखला पृष्ठ दुई सय पण्डितजीले घरको दुह्नो गाई बेचेर एउटा पुरानो नेसनल पानासोनिक रेडियो ल्याएका छन् रेडियो ल्याएदेखि बिहान बेलुका पण्डितजीको दुवार मान्छेले भरिभराउ हुन्छ दिनभरि काममा ज्योतिएर बेलुकाको भात खाएर पण्डितजीको दुवारमा जम्मा हुन्छन् कृषि कार्यक्रम र जेटिए र बुढीआमैको गन्थन सुनेर रमाइलो रा मान्छन् मनोरञ्जनात्मक कार्यक्रममा लोकगीत र आधुनिक गीत अग्रणी स्थानमा छ गीत सङ्गीत सुनेर दिनभरिको थकान भेट्छन् मुकेशकी आमा पनि रेडियो भनेपछि हुरुक्कै हुन्छन् मुकेशलाई रेडियो खोल्न लगाउँछन् उनलाई बन्द गर्न चाहिँ आउँदैन रेडियो बन्द गर्न मुकेश कि चाहिन्छ चा। मुकेश र पण्डितजी नभएको दिनमा ब्याट्री नै सकिने गरी दिनभरि बजिरहन्थ्यो गांव का बालबालिक खेलोना के रूप में आप रेडियो बनाथे कैसे सलाई का बट्टा को कसलीटो मोछे रेडियो बनाथे अलिदम घाम में सुकाथे आपू बना रेडियो में धागो बांधे परुग्ते अर्कला कापट्टी को धागो सवन दिं एवं रेडियो बोल्थ अर्क यपटी सुने इसी रेडियो केटाकेटी को मन भी बांध रेडियो सज अभिन्न अंग बनी थी दुई हजार छयलिस साल को आंदोलन पच में प्रजातंत्र आयो घोषणा भैसों को संविधान इस समाचार भी गांव रेडियो सुने थे दुई हजार को आम चुनाव रुई हजार एवन्न मध्यावधि करी दुईपट को चुनाव भी सकिक थी इस चुनाव में तैली भाग लिख तक परिणाम रेडियो सुने गांव में अरू को घर में भी रेडियो भितिकी रेडियो मानस अचम को नाता गाँस चुनाव ताका रुदल को परिवार को नागरिकता बनाई भाष थुप्रे चुनाव सकिएपछि उनीहरू पनि बेपत्ता भए अहिलेसम्म रुदलको परिवारको नागरिकता बनेको थिएन ना। गौनाको आसमा कलुतिया माइतीमै बसेकी थिए यस्तैमा देशमा माओवादीद्वारा सशस्त्र आन्दोलनको घोषणा भयो जग्गा जमिन नहुनेलाई जग्गा दिने कुरा उठेको थियो नागरिकताको विषयमा पनि कुरा उठेको छ माओवादी संगठनमा लाग्न प्रोत्साहन गर्दै गाउँ माओवादी कार्यकर्ता आउँछन् मीठा कुरा गर्छन् अप्ठ्यारो परेकालाई पनि गर्छन् माओवादी आन्दोलनको कसैले समर्थन गरेका छन् भने कसरी विरोध गरेका छन् माओवादी आन्दोलनमा सरिक हुने जमात पनि दिनदिनै बढ्दैछ vantana mananadan ko pevartana sada manandan ko pevartana manadan ko pevartana mananadan ko pevartana गाउँलेहरूले माओवादीका कुरा सुनेर नागरिकता दिलाउने काम र घरवासको व्यवस्था अब माओवादीले मात्र गर्न सक्छ भन् ठानेका छन् मानिस आन्दोलनमा सरिक हुँदैछन् सकेको चन्दा पनि दिँदैछन् बलुवाले पनि नागरिकता पाउने आश गरेको छ आफ्नोभन्दा पनि बहिनीको नागरिकता बनोस् भन्ने चाहन्छौ चा। नागरिकता बन्यो भने गौना होला कि भन्ने झिनो आश पालेको छ अझै पनि प्रत्यक्ष रूपमा नदेखिए पनि पितृ रूपमा माओवादीलाई समर्थन गर्दैछौ कलौतीयलाई गौनाको पीर सधैँ थियो आजकल माई सम्झेर खुब रुन्छे सपनामा पनि उसकी माई आइरहन्छन् कलौत्याले बाल्यकालमा माइला आफूले सोधेको कुरा सम्झिन्छेऊ सानै छँदा माइला सोधेकी थिए माई, सोधे माई मेरो बिहे कहिले गरिदिने बिहे गर्दा कस्तो हुन्छ बिहेपछि दुलालाई के भन्नुपर्छ बिएपछि पनि म त घर जाँदिनँ तपाईँसँगै बस्छु उसकी माईसँग यसको सहज उत्तर थिएन बाल जिज्ञासा मेटाउन खोज्थ्यौँ कपाल सुमसुमाउँदै स्नेहपूर्वक भन्थ्यौँ तिमी अहिले सानै छेऊ ठुली भएपछि तिम्रो बिहे हुन्छ गौ नभएपछि घर जानुपर्छ छोरीको जाती सधैँ माइतमा बस्न पाइँदैन त्यसपछि तिमीले सबै कुरा थाहा पाउँछौ अहिले नै तिमीलाई किन थाहा हुनु पर्यो था।। उसको बाल जिज्ञासा यतिले मात्र शान्त हुँदैन थियो घरिघरि माइला यस्तै खाले अनेकौँ प्रश्न सोधिरहन्थे अहिले आएर माइले भनेको कुरा ठिक रहेछ जस्तो लाग्छ उसलाई ऊ ठुली हुँदै आएपछि धेरै कुरा बुझ्दै आए सबैले सबै कुरा सिकाउँदै ल्यायो कसैले भन्नै पर्दो रहेनछ यस्तै सम्झेर आकाशतिर निर्मै सेरिरहन्छे एक कोहोरो भएर टोलाइरहन्छे माइला सम्झिरहन्छे माओवादीद्वारा सशस्त्र आन्दोलन सुरु भएको चार पाँच वर्ष भइसकेको छ पुलिस र माओवादीको दोहोरो भिडन्तको कुरा पनि रेडियोले भनिरहन्छ गाउँमा बस्न झनझन कठिन हुँदैछ राति राति माओवादी आउँछन् पुलिसको आँखा छालेर हिँड्छन् हुने खानेसँग चन्दा माग्छन् चन। गाउँलेको घरमा भात खान्छन् पुलिसलाई भन्यो भने पक्लाउ भनेर गाउँलेलाई तर्साउँछन् माओवादीको पिछा गर्दै पुलिस आउँछन् गाउँको घरमा बसेर तलासी रिन्छन् गाउँलेको सातो जान्छ गाउँलेहरू च्वैक्क बोल्दैनन् गाउँमा बस्न जनजन कठिन हुँदैछ गाउँका सबैजना सशंकित छन् गाउँमा नौरु मान्छे देखिनु हुँदैन दे दे शङ्का उपशंका उब्जिन्छ कोही पुलिस हुन्छन् कोही माओवादी हुन्छन् भेष बदलेर आउँछन् छुट्याउने गाह्रो हुन्छ सबैका कान रेडियोमा गएर ठोकिन्छन् माओवादीले पनि एफएम रेडियो, रेडियो चलाएको छ सरकारी रेडियोले माओवादीको विरोध गर्छ माओवादी एफएम रेडियोले सरकार र सरकारी फौजको विरोध गर्छ सम्पूर्ण बजार कलकारखाना शिक्षण संस्था र यातायात बन्द थियो बाटोघाटो सुनसान देखिन्थ्यो वातावरण चकमान्न हुन्थ्यो गाउँ गाउँमा उग्र उग्र नारा लगाउँदै जुलुस आउँथे जुलुसहरू कताबाट आउँथे र कता जान्थे था थाहा हुँदैनथ्यो कति के हुन्छ कसैलाई थाहा थिएन ठाउँ ठाउँमा दोहोरो भिडन्त भएको सुनिन्थ्यो आन्दोलनका कारण जनजीवन कष्टकर का बन्दै थियो रेडियोले पनि राम्रो समाचार बन्दै भन्दैन थियो हिंसात्मक घटनाबाहेक अरू समाचार हुँदै हुँदैनथ्यो प्रदर्शनकारी र सुरक्षाकर्मीहरू यतिजनाले शहादत प्राप्त गरे पतलाइयाको जंगलमा यतिवटा बस लुटिए हिँडिरहेको बसमा पेट्रोल बम हानियो बसभित्रै मान्छेहरू जले यस्तै मात्र समाचार सुनिन्थ्यो कलौतियाले एउटा बाख्रो अधियामा पालेकी छु बाख्रो दुईवेद ब्याइसकेको छ तिन महिना भएको थियो बिहाको आज रातभरि बिहा गरेर रा सुत्नै दिएन बाख्राले बोको खोजेको रहेछ बुधवा बिहानै उठेर जितपुरतिर गएको थियो बोको त रघुनाथ कहाँ थियो तर बोको लगाउन जाने मान्छे नै भएन अब कसले लाने बाख्रोलाई रुद्रले छोरीलाई नै हराए बबीरे बकरी बैठाई नै के खाद्य तुहे ले जा बोका लगे कलौतियाले किलाबाट दाम्लो फुकाई अगाडिबाट बाख्रो भिच्याउन थाली रघुनाथ कहाँ लिएर गई रघुनाथ घरैमा रहेछन् खोर को फाटक खोलदिए बाख्रू ने बोको देखो बाख्रो तक थालों कलुतियाली हाथ को दाम्लो छोड़ी दिए बाख्रू आप खोर भो बोको बाख्रूला थाले बाख्रू ने था एकपटक बिहार गयो कलौतिया को मन चीसो भो बाो बिस्तारे बाहर निस्क्यो कलौतिया को नजिक आए फरिया सुंगे कलौतिया ने दाम्लो समय बाख्रो डोरिया कलत्याको बाख्रोलाई बोको लागिको तीन महिना भयो आज कठुवातिर चराउन लिएर गएकी थिए खोलाको जाङतिर बाख्रो चर्न थाल्यो उचाइ सेउला सेउली खोज्न थाले गोल काँक्री र काउसे सिमीको लहरा रहेछ एक बिटो तयार गरे गोल काँक्रीको लहरासँगै काउसो पनि रहेछ उसको हातमा काउसोको झुस बिज्यो हत्तपत्ता हातमा थुक दली पनि टट्याउन कम भएन हँसिया त्यसले पनि टट्याउन कम भएन हतार घरतिर लागे घरमा आएर कडुतेल दली बल्ल टटाउन र पोल्न कम भयो हतकला त राताराता कलोतिया बिहानै उठेर बाख्रोलाई पगा लगाउन घिच्याउन थाले बाख्रो मरिगा हिँडेन पछाडिबाट धकेल्न थाले बाख्राको बुँडी त भुइँतिर लत्रिसकेको छ उसले अहिलेसम्म त्यति यादै गरेकी रहेनछ बाख्रोको पेट हेर्दै कलौतियाले आफ्नो पेट छानी पेट त चौरी भित्र दसिएछ बाख्रोको जस्तै आफ्नो पेट पनि उकासिए पो बाख्रोको जस्तै आफ्नो पेट हेर्न चाहन्थ्यो तर खोइ भोको लागेको महिना पुगेर छ महिना लागेको छ भरि भोलि भएको छ बाख्रो आज बिहानदेखि बेथा लागेको छ अटस मटस गर्दैछ अघिदेखि नजिकै बसेर कलौतिया हेर्दैछ बाख्रोले उठी उठी पानी फोको निकाल्यो कलौतियाले परालको दोस्रो चोरसार पारेर उठ्छ बाख्रो ठसठसी कन्न थाल्यो एकछिनपछि फुत्त पाठो निकाल्यो केही बेरपछि अर्को पाठी पनि पायो बिस्तारै उठ्यो र पाठालाई चाट्न थाल्यो कलौक्तारी कडुतेल ल्याएर बाख्राको सिङमा दलिए पाठालाई हातमा लिएर आमाको थुन चुस्न लगाए बाख्रो <्पाँगाँ> त निखर सेतो थियो पाठापाठी भने आमा गुना गएन छन् दुईवटै पाठा टाटेपाटे जन्मछन् पाठाका बाउ टाटेपाटे भएर कि उसले त्यही सोचे कानभन्दा तल छालाको लुरको तुर्लङ्ग्न झोन्डिएको रहेछ माउको त थिएन कसरी आयो यो लुरको लुरको त बाउको पनि थिएन पाख्रोको दुध पनि प्रशस्त आयो पाठापाठी पाठा पनि गतिला भयो कलौतियाले भातको माडमा नुन छर्केर दिन्छ पाठापाठी मिठो मानेर चाड्छन् काँसका कलिला मुन्टा पनि च्याप्न थालेका छन् पाठा दिनदिनै हुर्कँदैछन् कलुतियाले हुर्कँदै गरेका पाठालाई प्रश्नवाचक दृष्टिले हेर्छ काखमा राखेर आफ्नै छोराछोरी चाहिँ माया गर्छ छातीमा टाँस्छे मुखमा मुख चुदाएर मुख मुई खान्छे जिउतिर छाम्छुम छाम्चुम पार्छ बाख्राका पाठालाई एकटकले हेर्छ एकछिन कहाँ हराउँछ कहाँ आजकल उसको अनुहारमा कुनै रौनक नै देखिँदैन सधैँ जसो आँखा झुकेकै हुन्छन् पालिटी परेर ओठ फुस्रा देखेका हुन्छन् आँखाका परेला पनि बाँटिएका हुन्छन् दुई हजार अन्ठाउन्नमा देशमा सङ्कटकाल लागेको छ सेनाहरू गस्ती लगाउँदै गाउँमा आउँछन् गाउँलेहरू अपरिचित मान्छेसँग बोल्न डराउँछन् आन्दोलनकै कारण जमिन्दारले गाउँ छोडिसकेका छन् घर र गोठहरू प्रायः सुनछान्छन् पुलिसहरू छतमवेश गरेर गाउँमा आउँछन् माओवादीको पिछा गर्छन् माओवादीहरू गाउँलेको घरमा लुक्छन् पुलिसहरू छापा मार्न आउँछन् भेट्दैनन् गाउँलेलाई सशङ्कित नजरले हेर्छन् गाउँलाई तर्साउँछन् गाउँलेलाई माओवादी लुकाएको आरोप लाग्छ गाउँलेहरू दोहोरो मार्न पर्छन् आजकल गाउँमा भएका रेडियो पनि बेसकन गन्किँदैनन् पहिले गाउँ नै हल्लिने गरी गन्किन्थे आजकल सानो पारेर कान थाप्छन् रेडियोले पनि राम्रो समाचार भन्दै भन्दैन पुलिस चौकीमा माओवादीको भीषण आक्रमण सेनाका जवान चढेका ट्रक माओवादीको एम्बुसमा आज यतिजना पुलिस माओवादीद्वारा मारिए सेनाको गोली लागेर यतिजना माओवादी ठाउँको ठाउँमै ढले माओवादी सेल्टरमा सेनाको आक्रमण नाइट भिजन हेलिकप्टरले फलानु ठाउँमा बम बर्सायो फलानु ठाउँमा यतिजनाको बेबारीसे लास भेटियो आदि यस्ता समाचार बाहेक राम्रो समाचार आउने छोड्यो माओवादी आन्दोलनले झनझन उग्र रूप लिँदैछ देश झन अन्यलग्रस्त अवस्थामा छ कलौत्याला भने देशको भन्दा पनि आफ्नै पिर छ सँगैका सकीहरू काँसेको पेट लिएर माइत आउँछन् त्यो देखेर कलौत्याला खपिन सक्नुहुन्छ कसैले नदेख्ने गरी आफ्नो पेट छम्छे सधैँभरि दावा लागेको हुन्छ कुनै शैलीहरूले बच्चा पाउँछन् माइत आउँदा छोराछोरी डोराएर ल्याउँछन् अर्कैदाकी छोरीले पनि बच्चा पाइसकेकी थिए ऊ मनमा नै सोध्छे बेलैमा गाउन पाएको भए मेरो पनि यत्रै छोराछोरी हुन्थ्यो होलान् अरूको बच्चा हेरेर पितृदेखि औडा आउँछ उसलाई बच्चा खेलाउने इच्छा गर्छ यो इच्छा कल्पनामै सीमित हुन्छ गौना भएको भएसम्म ट्याउँ ट्याउँ बोल्ने छोराछोरी हुन्थ्यो होलान् मेरो भाग्यमा यस्तै लेखेको रहेछ भन् ठान्छे आजभोलि गर्मीले लामकोटी पनि मर्न थालेका छन् बारीका बिरुवा दिनभरि ओइलाउँछन् रात परेपछि दुसी खेतको मकै त पराल जस्तो हुन्छ आगो सल्कायो भने सल्केला जस्तो कलकत्याको मनमा पनि अनेकौं थरी, थरी कुरा खेल्छन् आजकल दिनभरि कहाँ हराउँछ कहाँ बेथाझान बल्जेर आउँछ गौनाको आगोले पोलेको गाउँघरि घरि चसक्क चस्किन्छ घाउ बल्जेको भए त बरु औषधि गरिन्थ्यो होला तर गौनाको घाउको औषधि केही थिएन मलमपट्टि लगाइदिने मान्छे कहाँ हो कहाँ कलौतिया आज घरमा एक्लै थिए तराईको मध्य गर्मीको बेला थियो घरभित्र कमाउरा फुटाएर बसेकी थिए उसको नाम लिएर बाहिरबाट कसैले बोलायो कलौतिया उसले भित्रैबाट सोध्ये कन बाहिरकाले भन्यो हम् अखिलेश ऊ निस्तब्ध भए फाटा बसेको घाउ आयो हृदयमा भालाले रोपिए जस्तो भयो लोग्नेको झलको आयो उसलाई उसको मन पुलखित भयो लोग्नेको काखमा लाडे पल्टेर रुन मन लाग्यो हत्तपत्त उठी घर्याक्क फाटाको गाडी एकछिन त हेरेको हेरे भई, बस्ट्री लुवाको अखिलेशको रहेछ उसका देखकर कलौतिया को मन खिच्रिक्का भो एक अघि फुर्को मन छिनभरमें खिन्न भय पानी को फोका कतिन जलाए अज्ञात वेदना हृदय छटपटो विषाद और बीराह का साथ धेरी बेरसम टोलाई रही फाटक चैं चैं ऊपर उभि रही समुद्र को छाल झाई बेदेना उबा बित्र खोजी थ्रुचुक्क बसु झ नाहौन जलसम उ बुलुआ ल खोजना आये ऊ कर्म बुलुआ थे ऊर बसेन आपने बाटो लगे ऊ हिड़ी सके लोभ ने समझे बीरह बी को गीत आलापी कैसे चुनरी में दाग हो सैया कैश्यगल दाग का नगरित्वा पीरत जिंदगी हो गैल बर्बाद धानका पातमा रातभरि शीतका थोपा झर्छन् बिहानीको घामसँगै ती थोपा सुक्छन् त्यसै गरी गौनाको कुरा सम्झेर कलौतियाका आँखा रातभरि बर्सिन्छन् बलिपल्टको घामसँगै सुक्छन् आँसु रातिमा फेरि बर्सिन्छन् वर्षिनु र सुक्नु उसका आँसुको नियति बनेको छ बिएको दिनमा सुसाएको सहनाई झै सुसाउँदै सेउ उसको भित्री मन सहनाई झै रुँदैछ हरदम सम्वेकमा तपाईँले अहिले सुनिरहनु भएको उपन्यास माधव प्याकुरेलको उपन्यास गुलरको फूलको वाचन हो यसको वाचन लिएर केही बेरमा फेरि आउनेछौ उज्यालो सुन्दै गर्नुहोला था क्या विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफस् एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी माधव प्याकुरेलको उपन्यास गुलरको फूलको वाचन सुनिरहेका छौ यसको देशमा चलेको दुई हजार बैसठी त्रिसठीको जनआन्दोलनपछि गणतन्त्र आएको छ माओवादीले आफ्नो सशस्त्र आन्दोलन त्याग्ने घोषणा गरेको छ दुई हजार त्रिसठी मङ्सिर पाँच गते नेपाल सरकार र नेकपा ए माओवादीबीच बाह्र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको छ देश र जनताप्रति जिम्मेवारी बोध गर्दै र यस विस्तृत शान्ति सम्झौताप्रति पूर्ण प्रतिबद्ध हुँदै हामी नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट हस्ताक्षर गरी विस्तृत शान्ति सम्झौता सार्वजनिक गर्छौं भनी नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद र नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छनृ तराईमा जस्ताको त्यस्तै छ नागरिक समस्या आन्दोलन सितिमिति टुङ्गिने छाड़ छैन तराईवासी मधेसीहरूको माग पूरा भएको छैन त्यसै क्रममा मधेस आन्दोलन शुरू भएको छ शान्त तरिकाले बसेको तराई तलावमा टुङ्गा फ्याँके जस्तो भयो मधेसको मुख्य समस्या भनेको चरम गरिबी थियो त्यसमा अशिक्षा बेरोजगारी र चेतनाको अभाव थियो उनीहरूको गुनासो थियो तराई मूलका बासिन्दालाई राज्यले समान अवसर दिएन सधैँ विभेद गर्यो हामीहरू ठगीको ठगी भयौं राज्यले दिने सबै अधिकारबाट वञ्चित भयौं आजकल रेडिया खबर भाई भांदन स्थानीय डराई डराई रेडियो में कान थाप्त पहले यही रेडियो सक्रमा को गीत गाँथ्यो गौतम बुद्ध जन्मे ठाकुर को बखान कर सीता र्रेकुटी को हिमाल पहाड़ र तराई बने फूल को गुच्छा हो बो देवस भैलो होली रठ को गीत गाँथ्यो आजकल सुना रेडियो भी बिरामी भो पीर व्यथा का क्राक अरू कई भी सुना फतेपुर बजार पुरै सुनसान छ दैनिक बिहानको समाचार सुनिन्छ दुःखद घटना बाहेक केही भन्दैन रेडियोले बस्ती घर आँगन र खेतका गराहरूमा पुरै सन्नाटा छाएको छ सा। कतैबाट चर्को स्वर सुनिँदैन गाउँको आइमा एक्ल दुक्ले कतै हिँड्दैनन् स्कुल जाने बुढाहरू स्कुल जाँदैनन् दिनभरि धुरोमैलोमै खेलेर बस्छन् शान्त तवरमा बसेको तराई भित्रभित्रै बाफिँदैछ भित्र बेलुका आठ बजेदेखि बिहान आठ बजेसम्म बीरगञ्ज र कलैयातिर कर्फ्यू लाग्छ पहाड़ जग्ह जमीन होने पहाड़ियां खेतबारी अर जिम्मा लगा गांव छोड़ी सके पहाड़ में भी दुई गांसकें समस्या होने गरीब पहाड़िया कह जा भोकभंदा अर्क ठूल शत्रु कई होदपी पेट अगाड़ी पसारि हाल्द रहे भोक ने मर्भंदा आंदोलनकारी को हाथ मरना तैयार देखि मानव उन्त्युसंग कर छे नैन पहाड़ में भी ताली फटा भाल् कस को बात लगार भेप मुग्लान कटा छोड़ रुदल नेपाललाई सूर्य उदायको देश भन्थे भूसर्गको देश हो यो भन्थे स्वर्गीय आनन्दको अनुभूति गर्थे आज भने उनलाई त्यस्तो लाग्दैन सूर्य उदायको देशतिर हेर्छन् शून्य देख्छन् उजाड देख्छन् उनी भने परिपूर्ण भएको हेर्न चाहन्छन् तर ऋतु देख्छन् उनी दिक्क मान्छन् उनमा वैराग्य जागेर आउँछ तर पनि उता फर्कने विचार गर्दैनन् नागरिकता ना नपाएर के भएर नागरिकता ना नपाएको जोग देखाउँदैनन् उनले नपढेर के भएर पढेर जानेका छन् सबैको अगाडि घतलाग्दो कुरा गर्छन् भन्ने गर्छन् देशलाई मुसिबत परेको बेलामा सबैले रक्षा गर्नुपर्छ कसैले पनि नोची नोची खानु हुँदैन तर उनी आफै यो देशका थिएनन् तर पनि विभेद प्रयोग गर्न जान्दथे नेपाललाई कहिले पराई देश ठान्दैनथे एक किसिमको अदृश्य भएले पहाडीहरूको मनमा डर पैदा भएको छ यदि यो बदलाको आगो पहाडतिर सल्क्यो भने के होला पहाड़मा रहेका मधेसीमाथि आक्रमण भयो भने कस्तो होला देशको हालत कसले गर्ला त्यो भयावह स्थितिको समस्या सामना र समाधान उपल्लो जात्र जात्र जात र तल्लो जात भनेर छेडखानी गरेको सुनिन्छ आफ्नो जात्र र धर्म भन्ने अवस्थाै छैन ठूलो जात भनौं तल्लो जातको घृणा बिहोर्नुपर्ने तल्लो जात भनौँ माथिल्लो जातको अवहेलना सहनुपर्ने अलि हुने खाने मधेसीहरू गाउँ छोडेर सहरतिर बस्न थालेका छन् कोही काठमाडौँतिर लागेका छन् बिरुवा गुठीतिरका पहाडियाका घरमा आगो लागेको छ जेतपुर र सिमराततिरको स्कूलमा शरण लिएर बसेका छन् आसपासका पहाडियाहरू घरखेत बेचेर हिँड्दैछन् विस्तारै कलैयातिरका पाहाड़ेले पनि घर बेचिसकेका छन् बिक्री नभएका पनि धेरै छन् साँच परेपछि गाउँमा अघोषित कर्फ्यू जस्तै स्थिति हुन्छ कोही पनि घरबाट बाहिर निस्कँदैनन् खेतमा पानी पटाउन जाँदैनन् खेतको धान रुङ्न छोडिसके मान्छे बिरामी पर्दा रातमा जागराम बस्ने मान्छे पनि कमै पाइन्छ बाहिर न्यानो घाम छ पाहाडीहरूको मनमनी भित्रैदेखि चिसिएको छ उनीहरूको जिउ रापिलो घामले पनि तातिन सकेको छैन सबैजना चिन्तित देखिन्छन् नेपालीद्वारा नेपालमै घोषित मधेस आन्दोलनले आक्रान्त छ तराई सबैभन्दा बढी चिन्तित देखिन्छन् पढे लेखेका मान्छेहरू सदिउँदेखि मधेस झरेर बसेका पाहाडीहरूले पाहाडिया कुरा गर्न पनि बिर्सिसकेका छन् कहाँ हो उनीहरूको पुर्ख्यौली थलो त्योसम्म पनि थाहा छैन उनीहरूलाई त्यस्ता व्यक्तिहरू पनि विस्थापित हुने तर्खरमा लागेका छन् हेटौडातिरको जग्गाको भाव आकाशिएको छ तर आफ्नो जग्गा कौडीको भावमा पनि बिक्री हुँदैन अब गएर कहाँ जग्गा किन्नु र बस्नु मुकेश हेटौडामै बस्थ्यो सम्म एउटा छोरा र एउटा छोरी जन्मिएका थिए परिवारलाई माइत पठाएर ऊ एक्लै घर आएको थियो घरका सबैले बेलुकाको खाना खाइसकेका थिए उनकी आमा चुलोको जुठोल उठाउँदै थिइन् ऊ चाहिँ ओछ्यानमा पल्टिएको थियो बेलुकाको घरधन्दा सकियो पण्डितजीका दुवैजना पनि ओछ्यानमा पुगे निदाएका भने थिएनन् चप्पल पड्केको आवाज घरभित्र छिर्यो बाहिर ढोकामा उभिएर साउथी मारेको जस्तो फुसफुस कानमा ठोकियो। त्यही बेलामा भान्साबाट आवाज आयो खन्द्राङ्ग मुकेशको परिवारको अंशले ठाउँ छोड्यो मुकेशको आमा चिच्याउन खोजिन् पण्डितजीले मसिनो स्वरमा भने चुप्लाक बाहिरबाट फारूक चाचा बोले पण्डितजी हामी रुदल र लामो सास फेरे बल्ल मुकेश र मुकेशको आमाको शरीरमा पनि प्राण सञ्चार भयो मुकेशले बिरालोको चालमा गएर आधा ढोका खोल्यो रुदल र फारूक चाचाभित्र पसे बिस्तारै फाटक ढप्काए रुदलको टाङमुनि कालो बिरालो म्याउ गरेर करायो रुदल बुरुक्क उफ्रिए उनी नमजाले तर्से फाटाको कापबाट बिरालो फुत्ता बाहिर निस्क्यो अघि भान्सामा खन्द्रेङ्ग गर्ने यही पो रहेछ पुँडीको दुध बिटिलो बारेर निस्केछ चा। फारूक चाचाले फाटाको सिकट लगाए दुवैजना पण्डितजीको नजिकै गएर बसे पण्डितजी वर्षौंसम्म एउटै गाउँमा दुःख सुखका साथी भएर बस्यौ घरभित्र मात्र सुनिने गरी पहिलोपटक रुदल बोले यो आन्दोलनको न्युमा सारा पाहाडियाले गाउँ छोड्नुपर्ने स्थिति आयो जस्तो छ तरै आन्दोलनको विरोध गर्ने अवस्था पनि छैन यो गाउँमा पहाडी अहिलेसम्म त टिकेर बसेका छन् यदि यो गाउँमा पहाडीमाथि आक्रमण भयो भने हामी त बहुत चिन्तामा पर्यौँ तरै आन्दोलन त्यत्तिकै साम्य होला जस्तो छैन झन जस्तो छ त्यो बाढीले ककसलाई बगाउने हो केही थाहा छैन हामीलाई त तपाईँको चिन्ता छ त्यसैले सल्लाह गर्न आएको अब के गर्ने रुदलले लामो सास फेरे फारूप चाचाले बडो निराश मुद्रामा प्रश्नवाचक दृष्टिले पण्डितजीलाई हेरे फारूक चाचा पनि चुप लाग्न सकेनन् पण्डितजी अहिले पाहाडीलाई जोगाउन सकिएला जस्तो छैन दुई चार महिनालाई भए पनि तपाईँ बालबच्चा लिएर हेटवटातिर जानोस् यहाँको घर गोठखे त हामी हेरिदिउँला बुलुवाले रातारत सामान टायरमा रा हालेर पत्लाइसम्म पुऱ्याइदिन्छ र गाडी चढाएर फर्किन्छ रुदल र फारूक चाचाले अपनातो देखाए अघिभन्दा उनीहरूको अनुहार झन् बिग्रियो मुकेशले एकरिएर उनीहरूको अनुहारमा हेऱ्यो मुकेश आमा नजिकै छन् उनको पनि नुर गिरेको छ पण्डितजी साह्रै विलखबन्दमा परे यस गाउँमा दुःख सुखका साथी थिए सबै गाउँलेहरू मिलेर बसेका थिए कहिले मधेसी र पहाड़ीय भेदको अनुभूति गर्नु परेको थिएन यत्रो आन्दोलन हुँदासम्म आन्दोलनको छिटा यो गाउँ आइपुगेको थिएन डराइका कारणले यो गाउँ छोड्नु नै पर्ने भयो त पण्डितजीले यति विचार गरेपछि बल्ल मुख परे फारूक भाई, रुदल भाई, एउटा छेमेकी मात्र नभएर तपाईँहरू मेरो भाइ जस्तो हुनुहुन्छ तपाईँहरूले भनेको कुरा म मा मान्छु तर गरिबीले जर्जर भएका र बिहान बेलुका अर्काको बनियारी नगरी खान नपुग्ने अरू पाहाडियाले के गरुन् कहाँ जाउन् मलाई ते त हेरौँडातिर गएपछि खाने बस्ने समस्या छैन छोरा बुहारी र नातानातिना उतै छन् ती जाउँला अरू कहाँ जाउन् बडो निराश मुद्रामा छन् फारूक चाचा रुदल चाहिँ छेस्काले भुइँ कोट्याउँदैछन् पण्डितजीले लामो सास फेरे मुकेशले पनि अध्यारो मुख लगायो उसकी आमा अनुहार पनि उस्तै छ पण्डितजीले हुन्छ हुँदैन केही बोलेनन् भोलि सल्लाह गरौँला भने धेरै धेर कुरा भएन फेरि बाहिर कोही चियो बुझेर बसेको छ कि मुकेशले अघिकै चालमा फाटक खोल्यो उनीहरू बाहिर निस्के फेरि फाटक बन्द भयो रुदल र फारूक चाचा डराइ डराई आफ्ना घरतिर लागे पण्डितजीका परिवार पनि डराई डराई ओछ्यानमा पल्टे बिहान गाई धुने बेला भएको थियो दुध दुहुने बाल्टी लिएर पण्डितजी गाडीमा आए बुसुना लागेर गाईले खुट्टा फड्र्न थाल्यो मुकेशक आमाले किलाको बाच्छो फुकाइन् मसिनो पुच्छर ढाडो पार्दै बाच्छो दगुर्दी आयो माउको थुनमा मुख लगाएर पगार्न थाल्यो पण्डितजी टोक्रुक्र बसेर गाई थाल्यो बुलुवाको घरमा तरकारी रहेछ बिहानै ऊ मुकेशको घरमा गयो मुकेश ट्लाक बोकेर पनितिर गएको थियो मुकेशको घरको छानो कुविन्डाका लहराले ढपक्क ढाकेको थियो पंडित जी गाई धोदे मुकेश के आमा भुई तर लत्र लहरा तह लगां मुकेकेश पैनी आइपुगो बुलुआ बुद्रुक का फाल आले भूं में उनके दूध को बाल्टी ओसाराम बुला आंगनमें उभि थी पंडित जी नजिके आए उभि थे मुकेश मुख दुर्यर लुंगी मुख पुस्ते यहीं आयो बुसना धपा बालाकोंक आगन निभिकएन मुखेश के आमाले बाल्टी में पानी लिया निभान थालन खरानी उड़े मुखसम आईपुगो उनके मुंटो बटारिंद पछाड़ी फर्किन गांव का थुप्रेस पकड़ी के रूप में बस रहे फेसरोल हजाम आइपुगे चौतरा में बसर फारूक चाचा को दारी काट्दे अरु मानस पारि घाम ढाड़ सौ आने सुर में गफ्मी थे बजार तरह आया घरलू हतियारि उठाए चर को आवाज नि अम्ने लोकी हम्नीसँगै जुलुसमै चलिन लोगिन् डरले कोही पनि चुइक त बोलेन चाइँ चुइनगरी सुनिरहे बच्चाहरू बाटोमा गुच्चा खेलिरहेका थिए डरले उनीहरूको सात्तो भयो उनीहरूका गोडा लुला भए बेतोडले मुटु काप्न थाल्यो बिस्तारै पछाडि सरेर आफ्नो घरतिर दौडिए इनारमा भएका आइमेहरू पनि घैला बकेर कुद्न थाले पकडीको रुखमा दुई चारवटा भँगेराहरू थिए नारा लगाएको आवाज सुनेर भुरेर उडेर उत्तरतिर लागे फेटा गुथेका मान्छेहरू फारूक चाचासँग कुरा गर्न थालेका थिए मुकेशकी आमा दुधको बाल्टी चुलोमा राखेर डोकामा आइन् आधा जिउ निकालेर बाहिर हेरिन् बोलुवाले आँखाको इसाराले बाहिर नआउनु भन्यो उनले गराएका फाटक बन्द गरिन् लुसुको भित्रै छिरिन् काठीको मसिनो पलबाट बाहिर च्याउन थालिन् मुकेश पण्डितजीसँग टाँस्यो रोपिएको थियो ऊ पनि झनबेसकन डरा आयो सबैजना आँगनमै छन् नारा लगाउने मध्ये कोही दुवै हात कम्बरमा राखेर उभिएका छन् त्यो मध्ये एकजनाले ठूलो स्वरमा करायो हम्की माग पूरा गर एकछिनसम्म चौतारामा उभिएर नारा लगाए केही छिनमा त्यो जुलुस कञ्चनपुरतिर लाग्यो मुकेश गामा पनि बाहिर निस्किन् बोलुवाले पण्डितजी अनुहार हेरेर बडो निरसिलो शब्द व्यक्त गर्यो पण्डितजी आन्दोलनले झन उग्र रूपले छ पहाडीय मात्र होइन मधेसका धनीमानी पनि त्रस्त छन् अब के गर्ने होला पण्डितजीले बुलुवातिर हेर्दै भने तिमी जस्तो बहादुर यो गाउँमा रहेसम्म केही हुँदैन बोलुवा नडराउ जे पर्ला देखा जाएका उसले दुईटै हातमा कुविन्ड र गयो आफ्नो घरतिर दुई चार दिनपछि यो गाउँबाट विस्थापित हुने तयारीमा लागे पण्डितजी गाउँ छोड्ने चाँझो पाँचो मिलाउन थाले मुकेश पनि हेटोडा गएको थिएन यताको टुङ्गो नलगाई उता जानै मानेको थिएन उसले बुलुवाले पनि आमा बाबालाई जसरी भए पनि हेटोडा लिएर जा भनेको थियो बुलुवाको कुरा मुकेशले काट्न सकेको थिएन त्यसैले उसले पनि बाबुआमालाई उता जान कर गरेको थियो भोलिदेखि टाढा हुँदैछन् गाउँलेहरू गाउँमा बस्दा पण्डितजी भाउजी दिदी फलाना कि माईको नाता टोड्दैछ अब जन्मले बनाएको नाताभन्दा पनि गाउँलेको नाता झन् प्रगाडा हुँदो रहेछ छुट्टिनुको पीडा झन् कष्टकर हुँदो रहेछ ती सबै नाताहरू तोडिँदैछन् गाउँलेहरू खुसी छैनन् गाउँलेको अनुहार मलिन देखिएको छ त्यसमा पनि रुदल र फारूक चाचा बढी भावुक देखिएका छन् आधारात घर्किसकेको छ बोलुवाले टायर ल्याएर रोकेको छ पण्डितजीको द्वारमा रुदल र फारूक चाचाका बाउछोरा पनि आएका छन् मुखेश र इदृश मिलेर घरभित्रका सामान बाहिर ल्याउँदैछन् बोलुवा टायरमा उक्लेको छ फारूक चाचा र मिले रुदल मिलेर बोलुवालाई सामानहरू मिलाउनु दिँदैछन् मुकेशको के आमा घाडभित्र छिरिन् गाईको टाट्नुमा एकमोटी घाँस छ पारिन् गाईले सोसो र फोफो गर्दै जिउ सुँग्न गर थाल्यो सायद भरेदेखि मलाई कसले भुस्सा पनि दिन्छ भनेको होला मुकेशकी आमाको अँध्यारो भयो गाईको ढाडसुमसिमाउन थालिन् आँगनको छेउमा कल छ कलमा शीतल पर्ने गरी बनाइएको बाँसको खोर छ खोरमा पाँच सातवटा परेवा छन् अघिदेखि घुरघुर घुर गर्दैछन् अलिकति गाउँ थियो मटकाको पिँधमा मुकेशकी आमाले भाडै बाहिर ल्याइन् आँगनमा घोप्टाइदिन्छ भनिन् अहिले अधेरै छ उज्यो भएपछि खाओ है नि यो गाउँ छोडेर जाओ बरु जहाँ शान्ति मिल्छ त्यहीँ गएर बस्छ कुनै बाधाको शिकार चाहिँ नहुने आँसुले टम्मा भएका छन् उनका आँखा झर्न थालेका थोपा अरूले नदेख्ने गरी पुछिन् उनले लोड गरेका झिटिला डोरीले बाँध बुथ पार्दैछ बुलुवा थ्रेसरले पेलेको गाउँको भुसा छ एउटा बोरामा अर्को बोरामा दुबो छ बारे दुबो र भुसा सराबरी मिसाएर खुवाउनुपर्छ पाडालाई छाटिका दुईटै बोरा पनि टायरमा राख्यो रात निक्लिएर मिरिमिरी उज्यालो हुने बेला भयो लोड गरेको टायर अगाडि बढ्न थाल्यो रुदल र फारूक चाचाले पण्डितजीलाई अङ्गालो मारेर विदाई गरे मुकेशले पनि इदृ्रिसलाई अङ्गालो हाल्यो मुकेश कामाले सबैलाई नमस्कार गरिन् मुकेश कामा छोरा टायरको पछडी लागे पण्डितजीको परिवार फर्की फर्की गाउँतिर हेर्दैछन् रुदल र फारूक चाच टायरपट्टि आँखा गाडेर उभिएका छन् मुकेश सोच्दैछ आफु हुर्केको र बढेको प्यारो गाउँ छुट्यो ऊ भक्कानीयो खोटा लुला भए सबैको आँखाहरू बेला बेलामा पछाडि फर्काउँदैछन् अरू उठेका छैनन् गाउँको पखडीको रुख मात्र उभिएको देखिन्छ ठेङरिङमा देहातको अडबड्याङ्गी बाटो छ टायर घन्चाङ गुन्जुङ गर्दैछ कहिले उचालिन्छ कहिले पछारिन्छ कहिले थचारिन्छ चिटी गुन्टा हल्लिन्छन् आवाज आउँछ अँधेरी रात छ बाटोभरि भुसुनाहरू टन्नेछन् आँखामा परेर हिँड्नै दिँदैनन् मनमा अनेको थरीका थरी का ज्वार उठी रख रीस उठातुमती कटा मुगलां पठाने भन्थे पंडित जी मुग्लां तो होना तराई बासर सात घुमती फर्किए उ गांव में बस्ना डराए मदेशी गांव में डराए पहाड़ी गांव में सुरक्षित राख नक्ने भय ते गांव आग्रह पंडितजी नकार सकेन सजिलेस मने लगे उत्तर पच्ची पच्ची को पछि पछि छन् पण्डितजी मनमा अनेकौँ कुरा खेलाउँदैछन् पण्डितजीको खुट्टा घसर्याक्क भयो दुधौरा खोला पो आइपुग्दैछ गाउँलेको झझलकोले दुधौरा खोलासम्म ल्याइपुर्याएछ मुकेश आमा छोरा पनि टायरको पछि पछि छन् बुलुवा पनि निशब्द छ टायरका पाडा पनि आफ्नै गतिमा लम्काउँदैछन् टायरा सिमरा पुग्यो तराई बन्दका कारण सिमराबाट बस पाइँदैन पतलैया पुग्नुपर्छ सिमराबाट पछि पछि टायर हिँड्दैछ बल्ल पतलैया आयो बुलुवाले पतैयामा पुर्याएर सामान उतार्यो एउटा खाली ट्रक आयो हेटौँडा सिमेन्ट लिन जान लागेको रहेछ त्यसैमा सबै सामान लोड गरे बुलुवाले पण्डितजीका बुढाबुढीलाई नमस्कार गर्यो मुकेश र बुलुवाले अँगालो साटासाट गरे एकअर्काको अनुहार हेर्न सकेन डाको छोडेर रुँला जस्तो गरे मुकेशको परिवार ट्रकमा चढे बुलुवा टायरमा उक्ल्यो ट्रक हेटोडातिर लाग्यो बुलुवा सिमरातिर हालियो कृति सम्वेकमा अहिले हामीले सुनेको वाचन माधव प्याकुरेलको उपन्यास गुलरको फूलको वाचन हो यसको पन्ध्रौं श्रृङ्खला हामीले आज यहाँ आएर बिट मार्यौं अब यसको एक श्रृङ्खला मात्रै बाँकी छ र एक श्रृङ्खलामा हामी यसको बाँकी रहेको अंश वाचन गरेर पनि सुनाउँछौ चा। र साथै यसका लेखक माधव प्याकुरेललाई पनि स्टुडियोमा बोलाउनेछौ अर्को साता शुक्रबारसम्मका लागि गुलरको फूलको वाचन हामी यहीँ स्थगित गर्छौं र आउने मंगलबार अर्को कुनै गद्दी लिएर आउनेछौँ तपाईँसम्मका लागि प्राविधिक साथी शशिन्द्र गौतम र म अच्युत घिमिरी बिदा जान्छौ नमस्कार शुभरात्री